नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोचाइमा लोक भाकामा कार्यक्रम रोचाइमा लोकभाका लिएर रो उपस्थित भइसकेको छु प्राविधिक कक्ष्यो भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगरी सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा छ नि इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाका सुन्न सक्नुहुनेछ सु। कार्यमा कार्यक्रम रोजाइमा लोक सातामा दुई दिन आउने गर्दछ मङ्गलबार र बिहिबार आज के वसाइमा पनि हामी उपस्थित भइसकेका छौँ र अपराह्न चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म हामी उपस्थित हुनेछौँ तपाईँले नै रोज्नुभएका लोक भएका हामी पृष्ठभूमिमा अगाडि सहार छौँ र तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र बत शून्य छपन्न पाँच भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट हुनुहुन्छ सन्जुजी के छ तपाईँको नयाँ नबर हाम्रो पनि सबै ठिक छ अनि खास खानु भयो कि नै कुन राजदाको लागि प्रतीक्षा दिदीको लागि मेरो घर परिवार मलाई साँचो भनेर चिन्ने नचिने सम्पूर्णको लागि शहर बसे उन कई घर बसे को बया फे मया लू को माया को शहर मा मेरो गाँव म मयाल शहर में मेरे गांव में घर छो भूलो भान पाद गो काली मेरो घरले घाम पानी छेकँदैन मायालुको सारमा मेरो गाउँमा घर छिलो निकै नै रमाइलो लोक भएका थियो धुलो भन्न पाउँदिनँ ढिलो भन्न पाउँदिनँ निकै नै रमाइलो लोक भएका गाईघाटबाट आउनुहुने सन्जुजीले रोज्नुभएको थियो र आफ्ना आफन्त यस्तो मित्रहरूलाई पनि सुनाउनु सक्नुभएको छ तपाईँलाई पनि यस्तै गरी सुनाउन मन लागेको छ कार्यक्रम रोजाइमा लोक भएकामा आउन सक्नुहुनेछ सुनि सपना र सुनि टेलिफोन सम्प्रकोमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नयाँ नबर घाम चर्किएको छैन अलिअलि शीतल महसुस गरिरहनु भएको छ अनि खाँचो खानुभयो कि हजुर कुन भाका रोज्नु हुन्छ कसको लागि तर हजुरको लागि धन्यवाद अनि मेरो आफ्नै हुन्छ छुट्टिन्छ नमस्कार I Hey, no! लक शर्मै यो सुमधुर आवाजपछि तपाईँलाई फेरि पनि प्रोग्राम रोजाइमा लोक भाकामा स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोक भाकामा हुनुहुन्छ र तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न तिन सय तेत्तिसको बाटो भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् न स्वागत गरौँ हेलो हेलो पनि भइसक्यो अनि आज कुन भाका रोच्ने हुन्छ को कसको लागि मेरो दिदी रविनाको लागि मम्मीको लागि हिनाको लागि अनि सन्जय सरगर अनि रबिन अनि रमेश पर्जाको लागि पूर्ण पर्जाको लागि अनि प्रतिमा सलिना विज्ञान अनि कार्यक्रम सुने बस्नुहुने लागि अहिले छुट्टिन्छु नमस्कार मस्ते लेख्या मिले कर्मैमा निर्माया मेरो नाला बर्फी पालेको बर्फी पालेको छोखो माया पिराति लाएको निर्माया एउटा जुनाला लेखेरै छाभाैमा निर्माया मेरो नयाँ लेखेरै छ भेले कर्मैमा निर्माया मेरो गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो मेरो घर परिवार साथीहरू मलाई तिमी नतिने सम्पूर्णलाई हुन्छ अहिले छुट्टिन्छ नमस्कार निकै नै मर्मेशी लोक भाका रोजेर गएर गइसक्नु भएको छ टाँडीबाट आउनुहुनेछ सरस्वती अधिकारीले तपाईँको नि तपाईँ पनि यस्तै गरी आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न चाहनुहुन्छ भने शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन टेलिफोन सम्पर्कमा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इच्छा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ चिसो पानीबाट सुदीप के छ जी तपाईँको नयाँ नवटा खबर अनि खाजा खानु भयो कि आज कुन भाका रहेछ नि हुन्छ क कसको लागि हुन्छ सुदीप हुन्छ सुदीपजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला चिसो पानीबाट सुदीप चेपाङ आउनुभएको थियो उहाँले एउटा सुमधुर आवाजमा सजेको लोक भाका रोजेर गइसक्नु भएको छ तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै रोजाइमा रोजाइमा परेका लोकभाकाहरू सुनाउँदा सुन्दा चाहिँ आज कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिजेलसम्म रेडियो अर्पण एक सय कार्यक्रम रोजाइमा लोक सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद इन्टरनेट अनलाइनको डब्लु डब्लु विश्वको जुनसुकै कुनामा पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र मेरो आवाजलाई रेडियो सेट पढाउने प्राविधिक कक्षका मित्र विष्मै पनि विशेष धन्यवाद भन्दै फोन गर्ने साथीहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र तपाईँकै लोक सङ्गीतको सहयात्री चिसो पानीबाट आउनुहुन्छ त्यो चिपाङ्गले रोज्नुभएको भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै म दिवस मगर पनि बिदा हुन्छु नमस्कार आज संभु क्यारी जाऊ भेटना मी तीस पारी उनको बस्ती देवता जो आजसम्म यतै छु क्यारी भेट्न उनको बस्तीमा आजसम्म यतै छु क्यारी पारी उनको अस्तिमा चौतारी नीरा सज घर भर के आऊच भरती हुई जो अस्तिमा हो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हज